सुन्ने किताब नेपाली साहित्य र शमशेरका टाउकोमा सिङ्गे आकाश खसेको थियो बाबुले घरमा बसेर आशीर्वाद मात्रै दिइरहँदा पनि उसलाई ठुलो हिम्मत थियो के किन गरौँला भन्ने हौसला थियो तर आज घर परिवारको सम्पूर्ण व्यवहार उसको टाउकोमा आइपुगेको थियो रनमायाले 6-7 दिनसम्म त छिनमा होस र छिनमा बेहोस हुँदै बिताएकी थिइन् कान्छी छोरी मिठुले टाँसिएर आमा उठन बोलन भनिरहँदा मिठुको मोहमै बुढीले आफूलाई सम्हालेकी थिइन् कस्तो छल गऱ्यौ नि बुढा तँलाई अघि लगाएर म पछि पछि आउँछु म गएँ भने तैँले रोएर अपहत्य गर्छस् भन्ने पिरस मलाई भन्थ्यो बुढी रनमाया रुँदै भन्दै गर्थिन् हुन पनि गोपाल सिंहले रनमायालाई औधी माया, माया गर्थे रणमायालाई चारपल्ट हाचिउँ आयो भने बुढा छोरी बुहारीलाई बोलाएर बेसार पानी पकाउन पा हराउँथे रनमायालाई नानी पाउने व्यथा बिमारी लागेपछि गोपाल सिंह अतालिन्थे सोडिनीहरू बोलाएर बच्चा नजमाउन्जेल आफू ढोकामा कुरेर बस्थे त्यसपछि आफ्नै निगरानीमा रनमायाको खानपिनको बन्दोबस्तमा गोपाल सिंह जुट्थे तिन महिनासम्म पुरै सुत्केरी व्यवहार गरेर रनमायालाई रा। बलि जेल गोपाल सिंहको अर्को काम केही थियो। बुडाको त्यस बिग्नको सिहार सम्भारले पनि होला सातवटा सन्तानकी आमा हुँदा पनि रनमायाको शारीरिक तन्दुरुस्ती गज्जबको थियो सुत्केरी हुँदा कुनै दिन तेल लगाउने सुडिनी आइन भने बुढा मान्छे आफै पनि तेल लगाइदिन्थे भारी जिउ भएपछि बुढा रनमायालाई आमाले गर्ने जस्तो माया गर्थे त्यसरी स्याहार सम्बार पुगेरै होला उनको कोको एउटै को सन्तान पनि अधिग्रो गएन अब गोपाल सिंह छैनन् रणमाया उनस वर्ष कि भइन् बुढाबुढीबीच चार वर्षको जेठो खान्छो थियो यस हिसाबले बुढा त्रिपन्न वर्षका भएका थिए असी वर्ष नागेर मात्रै पढलो गएका बाबुबाजेका सन्ततिमा उनी साठी वर्ष पनि नपुगी बितलान् भन्ने कसरी सोच्नु विहे गर्दा गोपाल सिंह एक्काइस वर्षका थिए र रणमाया सत्र वर्षकी थिइन् वैवाहिक जीवनको बत्तीस वर्षसम्ममा उनका बाख खस्ने बेलामा परदेश गएको बाहेक गोपाल सिंह एकै रात पनि अर्को कोठामा सुतेनन् सुत्केरी भएताका पनि एउटै कोठामा ओछ्यान फरक गरेर सुत्थे रनमाया माइत गएर बस्ने कुरै पनि गर्न पाउँदिन थिइन् राणमाया कि आमा प्रलोक भएपछि पनि गोपाल सिंह उनलाई सँगै लिएर गए र उनी बसुन्जेलसँगै बसे पनि रनु तँ बिना एक पल पनि बस्न सक्दिनँ म गोपाल सिंहले भनेका कुरा सम्झिन्छन् राणमाया तर खोइ उता जाँदा त थाहा पत्तो पनि दिएनन् निष्ठुरीले यस्तो एक्लो जीवन पनि बाँचुला भन्ने पटक्कै सोच्न सकिन एक्लै बस्न पो कहिले दिएर छलिले रातभरि अनिद्रामा अनेक तर्कनाहरू आउँछ रनमायालाई रनु किन रुन्छेस म सधैँ तैँसँग बसेको छु कस्ती लाठी त बिना मलाई कसरी हुन्छ त भन् त पहिले पहिले त छोराछोरीले के भन्लान् जोरी पारीले पनि बिग्रेको बुडा भन्लान् भनेर म तँसँग अँगालो मारेर बसिरहन पाउँदिन तर हेर हिजो आज जतिखेर पनि म तँलाई अँगालो मारेर तैँसँग टाँसिएरको हुन्छु मेरी प्यारी अब कहिले नरो है नत्र म तसँग बस्दिनँ मलाई तँ रोएको देख्दा साह्रै पिर पर्छ तर हेर मैले जति कोसिस गर्दा पनि तँलाई जति सम्झाए पनि तँ मेरो कुरै सुन्दिन मलाई तेरो व्यवहारले दिक्क लागिसक्यो प्यारी भोलिदेखि तिमी सधैँ हाँसा है मलाई तिम्रो उज्यालो अनुहार मन पर्छ क्या र नमाया झल्यास छ धेरै रातपछि आज रनमाया निदाएकी थिए बिउ जदा बिहान रिम रिम भएको थियो ओहो कस्तो मजाले सरसराउँदो गरी बात मारेको बुढाले बितेकै छैनन् जस्तो केही बेर बुढीले आफूले देखेको सपना हो कि बिपना हो सोचिरहन् विगतका सबै कुरा सम्झिँदै ल्याइन् बुढा कहाँ हुनु र विपनीमा खरानी भएको पनि वर्ष हुन लागिसक्यो बुढीले ठहर पारिन् बुढालाई सम्झने बित्तिकै रनमायाको मन भरिएर रायो, आँखा पनि रसाउन खोजिहाले तँ रोएको देख्दा त साह्रै पिर पर्छ सधैँ हाँस है सपनामा बुढाले भनेको रनमायाले झट्ट सम्झी बिहे गरेपछिका दिनहरूमा जस्तै कस्तरी अँगारामा कसेका थिए मान्छे पनि कस्तो जवान भरभराउँदो देखेँ सपना कल्पिरहन् बुढी मान्छे म मा आजदेखि रुँदै रुन्न उनी मसँगै छन् भनेका छन् म किन रुनु त्यसबेला राणमायाले निश्चय गरिन। नभन्दै राणमायाले आँसु सुकाइन् छोराछोरी र बुहारीलाई पनि आफूले देखेको सपना सुनाइन् राणमायाले सपना सुनाउँदा सुनाउँदै भक्का निर आएको थियो उनलाई तर उनी रोइनन् खोइ दैव पनि कस्ता छन् लट्ठी हान्न थालेपछि एउटै ठाउँमा हानिरहन्छन् चैतको उराट लाग्दो दिन थियो धनमाया उसको कान्छो देवर साथमा लिएर टुप्लुक्क आइपुगेँ आमा र भाउजूलाई ढोक गरेर चुपचाप बसी। दाजु चाहिँ गोठैमा थियो आमाका छेउमा बसेकी धनमाया बिस्तारै सुकसुकाउन लागि आमा छक्क भाउजू छक्क के भयो धनमायालाई धनमायाको देवर कान्छोको अनुहारमा दुवैले एकैचोटि हेरे शङ्करको अनुहार पनि मलिन थियो ऊ पनि निहुरेरै बसिरह्यो केही बोलेन कतै ज्वाइँसँग त झगडा भएन ज्वाइँले केही बिज्याइ गरे कि लोग्ने मान्छे ऊमाथि पढेका सरकारी अफिसर अफिसमा कुनै केटीसँग पोसल्के कि आमा र का मनस्थितिमा किसिम किसिमका कुरा आए ए के भो चोरी धनमाया किन चुत्तो दुखायो हो बाउ चाहिँ खसेका बेला मैले शोक गर्दा पनि मलाई सम्झाउने धर्मशास्त्र गीता सुनाउने छोरी हो धनमाया ऊ सित्तीमित्ति शोक गर्दिन बुढीको मनमा पिर सल्बलायो धनु की पीर की धन के भो छोरी किन पीर गरेस् हे भगवान् के आपत पर्यो होला मेरो जेठीलाई रनमायाले भनिन् तर धनमाया झनै रोन लागिन, केही भन्दिनँ धननानी, किन यस्तो गरेको बल्ल तल्ल त आमाको आँखामा आँसु होभाएको छ अब के को ल्यायो नानीले हामीलाई दसैँ लागेको छ हे भगवान् सुनके स्त्रीले पनि भनी र लामो सास तानेर ओठ गोलो पारेर बिस्तारै अलिअलि सुसेलीको तालमा खु काडे आमासँग अँगालो हाल्दै रोएकी धनमाया अब भाउजु भाउजूपट्टि फर्केर भाउजु चाहिँलाई अङ्गालो मार्दै उसको काखमा मुन्टो लुकाएर घोप्टी अझै केही बेर रोहिरही धनमाया सबै किन कृत्य विमोड थिए सुनमाया माइलो विराज कान्छु हिरा र सानी मिटु पनि स्कुल गएका थिए माइलीले बिहेको कुरा छिनेपछि पढ्न छाडेकी थि. शमशेर गोठकै कामले बजारतिर गएको थियो त्यसैले यसबेला धनमायाको नखुलेको पीरको व्यथा भोग्ने रनमाया र सुनकेसरी र रा राममाया मात्रै थिए गाने गुने सुन्दै थिए ऊ त्यहाँ थिइनँ भान्सामा बेलुकीको तयारीमा जुट्दै थिइ आमा ज्वाइँको नोकरी छैन अबदेखि उसलाई हिजोदेखि काममा नआउने चिठी दियो धनमायाले निकै बेरपछि कुरो खोली हेर्नु नि उनी त पीरले एकै दिनमा आधा भइसके बिस्तारामा गुटुमुटु भएर सुतेका सुतै छन् घरमा पनि कसैसँग बोलेका छैनन् अफिसबाट आएर मलाई चिठी दिएर सुतेका मान्छे बोल्दै बोल् नबोली सुतेका सुतै छन् म त के गर्नु गर्नु भएँ हिजो राति बाबालाई जबरजस्ती उठाएपछि वा उनले भात खाए आज बिहान पनि भाग मात्रै बसे उदास अनुहार पारेर धनमायाले आफूभित्र भएको बोझ बाहिर निकाली ओहो त्यत्रो ठुलो अफिसरी कसरी गयो ज्वाई भलादमी मान्छे जहाँ ड्रक्सी भनेपछि छुँदै नछुने सरकारले विश्वास गरेरै डिङ्राफ बनाएको थियो होइन धनी रनमायाले आश्चर्यचकित हुँदै छोरीलाई सोधेकी थिए आमा तिमीहरूलाई यहाँ घरमा के थाहा आजकाल नेपाली जाति सबै सरकार सरकारी कर्मचारीहरूलाई पनि कामबाट एउटा एउटा निहु गरे झिक्दैछन् ज्वाइँको दर्जा मुनि रोङथोङ भन्ने भोटेछ हो त्यसलाई नि बडुवा गरेर ज्वाइँको कुर्सीमा बसालिएछ बाँकी ग्रेजुअटै पैसा र के के जातिको पैसा पाउने पनि छिट्टो झिक्नु नत्र त्यो पनि पो नदिन सक्छ भन्ने आज बिहान ज्वाइँकै अफिसको बडाबाबु भक्खाने शिव आएको थियो उसले पो भनेको ज्वाइँसित दाजु पिर नगर्नु अब सरकारी कामका लागि हामी नेपाली जातिको भोक जस्तो छ हामीलाई पनि कति दिन र कुन दिन झिक्छ थाहा छैन हिजो आज सबैतिर यिनीहरू आफ्ना आफ्ना मान्छे मात्रै भर्दैछन् उनीहरूको कुरा सुनेर म त छक्क परेँ अब के गर्नु के भन्नु म त छक्क परेँ अफिसर भएर इज्जतले हिँडेका मानिस उनको अब मन कसरी बुझाउनु धनमाया पुनः श्रोक गर्न लागि रणमाया सुनकेसरी र राममाया कथा सुने झै एकनाश धनमायाका कुरा सुनिरहेका थिए धनमायाको देवर केटो एउटा कुनै किताब हातमा लिएर पढे जस्तो गर्दै पान्ना पल्टाउँदै थियो के गर्नु नानी सबै भाग्यकै खेला हो हाम्रो निधारमा छैठीका दिन सबै लेखेको मात्रै हुन्छ अरूले जतिसुकै देखे पनि केही हुँदैन ज्वाइँले पनि अब कुनै इलममा लाग्नुपर्छ नि त्यत्रो पढेको मान्छे आफ्नै काम खोलेर अघि लाग्नुपर्छ असहाय मौनतालाई छिचोलेर सुनकेशीले आफूलाई प्रौढतोन्मुख तुल्याई सुनकेश्रीका कुरा सुनेर कसैले केही प्रतिक्रिया दिएन खाजा आएर धनमाया गइहाली हेर्दा नजिकै जस्तो देखिए पनि जाँदा ओरालो। र चाँचे खोला तरेपछि लगातार उकालिनु पर्दा किकोरथाङको बोक्रे पुग्न पुरै दुई घन्टा त लागिहाल्छ सुन्नुभयो सधैँभन्दा अबेर रात आएको शमशेरलाई राति ओछ्यानमै सुनकेशरीले भने के भँ शमशेरलाई आज सुनकेशरीको शब्दमा धेरै पिर लुके जस्तो आभास भएकोले शमशेर थाकेको शरीरमा आइसकेको निद्रालाई पन्छाएर चनाको भयो के कुरो भन न आफ्नै व्यापार सिवाय के कुरो सुन्नु र मैले केही ठट्योली हुन खोज्दै शमशेरले भने धन दिउँसो उनको कान्छा देवरको साथमा आएकी थिइन् ज्वाईलाई नोकरीबाट झिकेछन् कस्तो पिर गरिन् विचारा धन नानीले सुनकेसरीले एकै सासमा भनिसकी अबेर घर आएकोले सबै आआफ्नो कोठामा पुगिसकेका थिए लोग्नेलाई भात खुरेर बसेकी सुनकेश्री मात्रै जागा थिए नत्र आमाबाटै यो कुरो शम्शेरले सुन्ने थियो पहिलोपल्ट यस्तो डरलाग्दो समाचार लोग्नेलाई सुन सुनकेश्री केही आत्तिएको पनि थिए हन के भन्छ यो केसु ज्वाइँको त ठिङराफ जस्तो ठुलो सरकारी नोकरी हो कसरी जान्छ बिस्तरामा ढल्किसकेको शमशेर सुनकेशरीका कुरा सुन्दा बिजुलीको करेन्ट लागेर झाँके झाँ गरी जुरुक्क उठेर बस्यो त्यसपछि दिउँसो नन्दको मुखबाट सुने जति सबै कुरा सुनकेशरीले लोग्नेलाई सुनाई सबै कुरा सुनेपछि शम्शेर डङ्गरङ्ग बिस्तारामा ढल्यो उसको सारा शरीर गलेर शमशेरलाई सानो कुराले त ठुलो पीर पर्छ त्यसैले भात खुवाइसकेपछि मात्रै सुन्के श्रीले यो समाचार सुनाएकी थिए नत्र आज आमाकै जस्तो बिजोग गरेर भात मात्रै छुन्थे यिनले पनि सुन्के श्रीले शमशेरलाई हेर्दै मनमा नै केसु भोलि बिहान सबेरै भात पकाऊ है मेरो डम्फू बजार जानु पनि छ बोक्री पुगेर ज्वाइँलाई पनि भेटीभरि आउँछु अब यी नाक कटाले हामीलाई काम गरेर पनि खाना दिन्छन् जस्तो छैन है केसु आज सिँगे दाजुले भनेको गोठमा ती दुध ठेक्का गर्ने भोटे केटासँग साथ लागेर रमिता लाग्दा मानिस आउँछन् रे सिङ्गे दाजुलाई हप्काएर रिसाएर दुध लिएर जान्छन् रे कता हो कुनै घरमा यस्तै आउजाउ गर्दै गरेको एउटा भोटेले जम्मै जिनिस गुटमुट्याएर राति नै निधाएको बेलामा घरमा आगो लगाएर बेपत्ता भएछ त्यो कसो कसो चाल पाएछ चा मान्छेले ज्यान बाँचेछ पुलिसले पनि रिपोर्ट लेख्न मानेन अरे के हुन खोज्दैछ केसु आफ्नै छातीमा टाँसिन आइपुगेकी पत्नीको टाउको मुसार्दै निराश स्वरमा निकालेर शमशेरले बोलेको थियो त्यस रात ती दुवै यस्तै कुराकानी गर्दा गर्दै निकै अबेर मात्र निए सुन सपना पनि डरलाग्दो डरलाग्दो देखी बिहान पख तर्सेर फेरि लोग्नेसँग टाँसिएर सुती त्यही पनि त्यस सपनाको भएले उसलाई निन्द्रा लागेन निधाएको शमशेरसँग गाँसिएर आफ्नो डर कम्ती पार्न खोजिरही तर त्यस बेला पनि डरलाग्दो सपना मात्रै सम्झिरही अडियो किताब एउटा किता, सुन्ने किताब नेपाली साहित्य